यही मीठा कूरा सोचे कोथी जीवन भरी तिमलाई कहिले पनि भेट्दिन तरही मीठा कूरा यो टिकर्टा पहलाई र अरको टिकर्टा पहिको सुरुवात त मायाको लागि कहिले हासो <laughs> कहिले रोदन आउन होस्ट तपाई हामी एकै सिन हासो हसाऊ गाऊ अनि रुमाऊ मात्र जस्ट फर इन्जोय मा अब रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा फर कार्यक्रम हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र यो हो कार्यक्रम जस्ट फर इन्जोय हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर एन्जुली राज पनि हामी उपस्थित छौँ यति बेला टेक्निकली रूपमा रहेर गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि मियरमा छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ प्रोग्राम जस्ट फर इन्जोय लिएर हामी एभ्री डे आउँछौँ इलेभेन टु टुवेल्भ पिएमसम्म र जस्ट फर इन्जोयमा रहेर विशेष गरी तपाईलाई जस्ट इन्टरटेन गर्ने कोसिस गर्छौँ आज पनि तपाईँलाई धेरैभन्दा धेरै रमाइलो गर्ने कोसिसमा हामी छौँ आज म मात्र पनि आएको छैन हामी दुईजना आएका छौँ तपाईँको माझमा र प्रोग्राममा रहेर तपाईँलाई धेरैभन्दा धेरै इन्टरटेन गराउने कोसिस गर्छौँ हरिबसु मा, सूर्य प्रोग्राम जस्ट फर इन्जोयका आजको ब्रान्ड एपिसोड भएर तपाईँलाई वेलकम चाहिँ गरिसकेका छु र प्रोग्राममा रहेर हामी विभिन्न टपिक्समा कुराकानी गर्दै आइरहेका छौँ र आजको दिनमा पनि केही अलिकति डिफ्रेन्ट टाइपको टपिक्स चाहिँ हिजोको डेसमा चाहिँ अलिकति रमाइलो खालको टपिक्स चाहिँ तपाईँको लागि मैले राखेको थिएँ र हिजो जस्ट सिङ्गल चाहिँ प्रेजेन्ट भएको थिएँ र हिजोको दिनमा चाहिँ जो यस्तो खालको टपिक्स राखेको थिएँ कि जो साथीहरूको चाहिँ साथी मिले रहेको ताकि तपाईँ खान्तमा टोलाएर बसिरहनु भएको छ त्यो अवस्थामा कसैले तपाईँलाई पछाडिबाट आएर एक सापबाट मजासँग हाँसेर हान्यो भने तपाईँ चाहिँ के गर्नुहुन्छ यस्तो खालको टपिक्स राखेको थिएँ र आजको डेजमा रहेर हामी चाहिँ अलिकता जनचेतना फैलाउने खालको टपिक्स तपाईँको माझमा हामी राख्ने नै र आजको टपिक्स रहिरहेको छ जोस एउटा धुम्रपान मध्यपानको विषयलाई लिएर होइन बाहिर जियोस् चुरोटको बट्ठामा होइन सिगरेटको बट्ठामा चाहिँ स्मोकिङ इज द इन्जुरेन्स टु हेल्थ धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर लेखिरहेका हुन्छ तर पनि अधिकांश मानिसहरू चुरोट पिउँछन् होइन मद्यपान गर्छन् किन होला त किन यस्तो गर्छन् होला त तपाईँको भ्यू चाहिँ के रहन्छ के कारणले यस्तो गर्छन् बाहिरी रूपमा देखिरहेका हुन्छन् तर पनि युज गरिरहेका हुन्छन् के लाग्छ तपाईँको व्यवसायमा भए हुन सक्नुहुनेछ जेरो फाइभ एन्ड जेरो त्रिमद भाइ कल गर्न सक्नुहुनेछ वेल तपाईँ आउँदै गर्नुहोला यति बेला भने हामी प्रोग्रामलाई अगाडि बढाउन चाहन्छौँ एउटा म्युजिकबाट ब्याकग्राउन्डमा प्लान भइसकेको छ यो म्युजिक सुनौ म्युजिक पछाडि प्रोग्राम जस्ट फर इन्जोयमा हामी आउने नै छौँ खिसा नाम दिल खो जो मुना हानी मुन मनाउना जाऊ इङ्लिस इस टाइलमा जाउँ ननी मुन मनौना जाऊ इङ्ग्लिस इस ट्राइलमा gir rakh nu pick up kar na aav chu pulsar vaapas aayi tu lai na kar ke ghumav chu koran ka naam 500 ko balance bahaa nakhra bane jaana ess rakh sa mera vaa falling in love with you like love at first sight in my heart for sight maha kuri rakha chun kuri rakha chun a kuri rakha chun timi lai baan eswarah hait maha a kuri rakha chun timi lai baan eswarah फाइभ स्टार को होटलमा छैन गरमी तिमी जस्तो तु नै महा कोइनो गारे मेतिनी जत तु नै नि साइलमा हा लचडे हनीमून चाडे हनीमून लचडे हनीमून म नै हेलो इंग्लिश से इस टाइममा ललो हनीमून मना हुराचा इंग्लिश से साइलमा ये चाडे हनीमून मनाओ डार्लिंग इंग्लिश से इस टाइममा ओके वेलकम ब्याक आफ्टर दिस सर्ट म्युजिकल ब्रेकाउन स्टाइल हनमुन बनाउन इङ्लिस स्टाइलमा तपाईँको लागि म्युजिक राखिसकेका छौँ प्रोग्राममा फर्स्ट म्युजिकल ब्रेकसँग सुकै रहेकोमा अलिकति जनचेतना फैलाउने खालको टपिक्स तपाईँमा रहिरहेको छ तपाईँको भ्यू चाहिँ थाकिरहन्छ धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ मध्यपान पनि हानिकारक छ तर पनि पिउरह पिरहेका हुन्छन् र युज गरिरहेका हुन्छन् किन यस्तो हुन्छ होला त यो भाडा छुट्नको लागि र यो धुम्रपान मध्यपान त्याग्नको लागि कसरी अगाडि बढ्न सकिन्छ तपाईँको भ्यू हामी लिने गर्नेछौँ टेलिफोन लाइन चाहिँ ओपन छ आजको यस एपिसोडमा छौँ प्रतीक्षा अनि सूर्य अनिमा र टेक्निकल पार्कबाट सपोर्ट मिलिरहेको छ बाजको सुनिरहनु भएको छ हामीलाई लाइभ ट्युन अन गरेर वान अफ द बेस्ट एन्ड वान अफ द रकिङ रेडियो स्टेसन अफ यु टाउन एन्ड अल्सो स्टेसन अफ यु चाइस दिस इज रेडियो अर्पन वान अफ एन्ड दि प्रोग्राम जस्ट फर एन्ट्री र इन्टरनेट अनलाइनमा डब्लु डब्लु लगअन गरेर सुनिरहनु छ प्रोग्राममा रहेर आज हामीले एउटा निकै नै समसामयिक विषय भन्नुपर्छ क्या अरे है एकदमै प्रतीक्षा भन न यसबाट टाढा रहनको लागि कसरी एकदमै होइन कसरी लाग्नु पर्ला जस्तो लाग्छ तिम्रो विचारमा त्योभन्दा पनि पहिला चाहिँ अझ मलाई के भन्नुपर्छ जस्तो लाग्यो भने नि बाहिर यत्तिकै त्यो बट्टामा लेखिएको देख्दा देख्दै मान्छेले किन पिउँछन् कि हजुर यहाँनिर प्रश्न छ त्यही त यहाँनिर कुरा जाने छ होइन तर कतिपय हामी त्यो जुन एउटा धुम्रोपान मध्यप्रान युज गर्ने हुन्छन् होइन मानिसहरू केही प्रश्न गरिएको हुन्छ अनि त्यसमा चाहिँ के सुन्नमा पाइन्छ भने अलिकति टेन्सन भएको बेलामा युज गर्न मन लाग्छ भन्ने खालको कुराहरू सुनिन्छ तर त्यो एउटा टेन्सन टाढा भएको होइन चिन्ता हटेर जान्छ भन्ने चाहिँ खोइ मेरो विचारमा चाहिँ लाग्दैन जस्तो पनि लाग्छ एकैछिन भए पनि भुल्ने बाटो हुन्छ भन्ने चाहिँ हामी सुनेछौँ तर त्यति मात्रै नभएर ताकि एउटा बुढापाका अलिकता होइन वृद्ध पनि धेरै मात्रामा म्याक्सिमम चाहिँ युज गर्ने गरेको पाइन्छ हजुर भयो हजुर हामीले अझ धेरै युज गर्नु अझ भन्नुपर्दा अहिले त एकदम भर्खर स्कुल लेभलमा पढ्ने स्टुडेन्टले पनि एकदमै धेरै मात्रामा चाहिँ धुम्रपान सेवन गर्दै हिँडेको जतातता हावा उडाउँदै हिँडेको हामीले दे पनि देखिरहेको छौँ होइन जियोस् हामी चाहिँ साथीहरूसँग कुराकानी प्रयत्न गरिरहेका छौँ र फोनमा चाहिँ कल लिन सकिरहेका छैनौँ र केही टिप्सहरू यो बा टाढा रहनुको लागि हामी दिने प्रेरमा पनि जुटिरहेका छौँ होइन तिमीलाई के लाग्छ के भन्न चाहन्छु यो युज गर्ने जो जति पनि हुनुहुन्छ होइन थुप्रै व्यक्तिहरूलाई के भन्न चाहन्छ मेरो मैले भन्नुपर्दा त कहिले पनि धुम्रपान नै नगर्नुहोस् होइन कहिलेकाहीँ अब टेन्सन हुन्छ सबै मान्छेलाई हुन्छ मान्छे भएपछि पिर पर्छ हाँस्नु खुसी हुनु त्यो आफ्नो ठाउँमा स्वाभाविक पनि छ तर पनि धुम्रपान सेवन गर्नुपर्छ मध्यपान सेवन गर्नुपर्छ यसले नै हाम्रो सबै समस्या सबै कुराहरूलाई बिर्साइदिन्छ टेन्सन मुक्त गराइदिन्छ भन्ने चाहिँ तपाईँले नसोच्नुहोस् किनकि यसले तपाईँलाई क्षणिक रूपमा त्यो समस्या समाधान गर्न त सहज बनाइदिएला तर पछि चाहिँ यसले तपाईँलाई भित्रभित्र एकदमै नराम्रो असर चाहिँ पारिराख्या हुन्छ भन्न चाहन्छु <laughs> एकदमै आजको दिन खान्छु भोलिदेखि छाडौँला भनेर कहिले पनि सोचाइ चाहिँ नराख्नुहोस् होइन त्यसको सट्टा बरु आज एक दिन खाँदिनँ भोलि देखा जाए भन्ने सोचाइ राख्नु होला अनि भोलि पनि त्यस्तै सोचाइ यसरी यसरी चाहिँ तपाईँ त्यो जुन एउटा हानिकारक चिजहरू छ धुम्रपानदेखि मद्यपानका कुराहरू हुनसक्छन् होइन चुरोट खानेदेखि अनि त्यो चाहिँ जिउस आज खाँदिनँ भोलि हेरौँला भन्ने खालको विचार राख्नुभयो भने भोलिको दिनमा पनि आज खाँदिनँ फेरि भोलि हेरौँला भन्ने त्यस्तो खालको सोचाइ राख्दै जानुभयो भने बिस्तारै तपाईँ त्यो भएर छुटकारा पनि पाउन सक्नुहुन्छ जस्तो लाग्छ होइन जिउसा र धेरै हामी अनुसन्धानकर्ता एउटा रिसर्चमा पनि भेटिएका रिजल्ट अनुसार चाहिँ होइन धुम्रपान छाड्ने जुन एउटा युज गरिरहेको हुन्छ धुम्रपान त्यो व्यक्तिको शरीरमा चाहिँ धुम्रपानका खराबीबाट स्वास्थ्य लाभ भएको अनुभव पनि जस बिस्तारै आउँछ होइन सुरु सुरुमा रिङ गटा लाग्नु रिस उठ्नु यस्ता खालका केही देखा पर्छन् होइन ताकि एउटा स्वास्थ्य सम्बन्धी कुराहरू पनि हुनसक्छन् राख्दाखेरि च्याप्टर छोड्दाखेरि अलिकति कस्तो कस्तो सबैलाई हुन्छ एकदमै ज्योस धुम्रापानी त्याग्न सर्वप्रथम चाहिँ मानसिक रूपले चाहिँ तयार हुनुभयो भने यो भएर रहन सकिन्छ होइन विभिन्न मेडिकल औषधिहरू युज गर्नुभन्दा पनि तपाईँ आफै तत्पर भएर यसरी युज गर्नु छाडिदिनु भए पनि ज्योस तपाईँ बाट छुट्कारा लिन सक्नुहुनेछ। समस्या त आफैसँग छ समाधान पनि त तपाईं आफैले खोज्नु पर्छ। एकदमै। टेलिफोन लाइनमा कोही साथी हुनुहुन्छ सा प्रतीक्षा वहाँलाई बोलामै तिبلاको क्रमशः जुन हुन्छ। नमस्ते। नमाचको बोलदी हुनुहुन्छ? पर्सा देखि अनु। पर्सा देखि अनु। के छ अनुकाल खबर? ठीक छ। हेलो जी। हजुर। खाना खाइसक्नु भयो? हो, खाइरै यति बसिरा भन्नु भयो। हामीलाई सुनेर साथ दिइरहनु भएको छ। हजुर। दिनभरि कता जाने प्लान छ तहरुको? भइहाल्छ नि होइन अनु आजको टपिक सुन्नुभयो अह जियोस् हामी चाहिँ भन्छौँ है त्यहाँनिर सुन्नु होला कतिपय मानिसहरू अन्यले पनि देखिरहनुहुन्छ होइन बाहिर र जहाँ कि धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर एउटा चुरको बट्टामा पनि लेखिरहेको हुन्छ त्यो मान्छेले देखिरहेको हुन्छ होइन तर त्यति देख्दा देख्दै पनि किन धुम्रपान युज गर्छ होला तिन गर्छ जो छ गर्दा जोड्नु भयो अनि ताकि हामी फेरि यति मात्रै युवा पुस्तालाई मात्रै नसमेटेर आउनु होइन वृद्ध वृद्धहरूले पनि युज गर्नुहुन्छ अब हामी के भन्ने त्यहाँ बुढाबुढी बिच डिभोर्स भएर हो भन्ने अब हामी यसलाई कसरी लिन सकिन्छ त होइन त्यस्तो होइन तपाईँ भन्नाले अहिले त वृद्ध भन्दा पनि युवाहरूले होइन यस्तो कि जब केटी देखे नि तसलमा ठ्याक्क खान्छन् कि त्यो केटीलाई देखाएर फाइदा छैन कि आफ्नो आफ्नो आफ्नो आफ्नो जोस बाहिरी रूपमा चाहिँ पसलमा जाने चुर सल्काउने खाइहाल्ने होइन जोसुकै होस् मतलब नराख्ने त्यस्तो चाहिँ छैन तर त्यो अवस्थामा अब कसरी बुझ्ने एउटा देखाउनको लागि खाएको हो अथवा उसलाई अन्य आफ्नै पीडा परेर खाएको हो त्यो चाहिँ बुझ्न गाह्रो छ होइन कसैको मनभित्र कोही पस्नु पनि सक्दैन ख्यारी अनुजीको विचारमा फाइनल्ली गर्यो भने चाहिँ गर्छ भन्नुभयो गर्दा हेलो हेलो हजुर अनुजी लेडिज साथीहरू पनि हामी स्मोकिङ गरेको चाहिँ भेटिन्छ कता ताकि जेन्ट्स साथी जेन्ट्स साथीहरूको तुलनामा अलिकति कमै होला होइन लेडिज साथीहरू पनि स्मोकिङ युज गरेको चाहिँ हामी देखिन्छ अब हामी यसलाई कसरी लिने फेरि बोय फ्रेन्डले गर्लफ्रेन्ड लेडिज साथीहरूले युज गर्यो भने चिन्तामा र यो कार्यमा दृढता र आत्मल जुटाउनु सबैभन्दा महत्वपूर्ण कार्य होइन यहाँको विचारमा आफ्नो खा असबाट हामीलाई सम्झिनु भएको थियो किनभने यहाँनिर धेरै अनुले फाइनल्ली पोइन्ट चाहिँ दिनु भएन होइन ताकि मैले जहाँ बुझेँ अनुसार अनुको भ्यू चाहिँ के लाग्यो भन्दाखेरि चिन्ता होइन चिन्ताको कुरा चाहिँ आयो जस्तो कि अब एउटा बोय फ्रेन्ड गर्लफ्रेन्डले छाड्यो भने त्यो भनेको चिन्ता हो चिन्ताले खाने हो होइन ताकि छाड्यो भनेर उसको अगाडि खाएर देखाउँछु भने त्यो चाहिँ मानसिक कहिले पनि सोच होला ताकि एउटा जहाँनिर चिन्ता परेको हुन्छ त्यति बेला युज गरेको हो कि केही समयको लागि भए पनि म भुल्ने बाटो गर्छु भन्ने त्यो खालको सोचाइ चाहिँ ले हुन सक्छ कि जस्तो लाग्छ मेरो विचारमा अब तिम्रो विचारमा के लाग्छ अब बानी एकचोटि म भुल्छु एकचोटि मलाई यस्तो समस्या पऱ्यो चिन्ता पऱ्यो भनेर खाइहाल्ने त्यस पछाडि त्यसैलाई चाहिँ कन्टिन्यू गरेपछि चाहिँ एउटा चाहिँ के बस्छ त्यो बानी बस्छ अनि त्यस पछाडि त्यसले चाहिँ भोलि एकदम नराम्रो असर नराम्रो रूप पनि लिन्छ असर गर्छ जवानीमा तानेको घाछा अहिले मलाई लगाइरहेछ नजाभन्दा जस्तो सानैदेखि लागेको बानी सिस्टो पानी लाउँदा पनि डल्झानी होइन यो खालको कुराकानी हुन्छ अहिले साथीहरू तपाईँ आउँदै गर्नु होला टेलिफोन <laughs> लाइन चाहिँ ओपन छ सयुर खान कल आज आवर टेलिफोन नम्बर जिरो एन्ड जिरो 333 थ्री थ्रीमा भाइ कल गर्न सक्नुहुनेछ सुनिरहनु भएको छ यति बेला अर्कै एउटा म्युजिक ब्याकग्राउन्डमा प्लेआउउट भइरहेको छ म्युजिक सुन्छौँ म्युजिकसँगै सर्ट कमर्सियल ब्रेकमा जान्छौँ र ब्रेक पछाडि प्रोग्राम जस्ट फर इन्जोयमा हामी आउने नै छौँ पर अन्त काल चस्मा ल आमलाई तिर या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 Okay, welcome back after this shot the uh, musical break program just for in jima commercial break for sari poni the balai piriponi welcome sir program just when you do me so need a hono why because I feel a live tune on going out one of the best and one of the talking radio station of your town this is radio or one of four point five megahertz right internet online ma www.radioarpan.com ma lag on got it as we need a hono so, why because a right technical part but a support miller why because a technical assistant mr. rather अनि तर पनि एकैछिन साथीहरूलाई यो छुटकारा लिनको लागि के कसो गर्नुपर्छ टिप्सहरू र जति पनि हुनुहुन्छ धुम्रपान छार्ने बित्तिकै तपाईँलाई एउटा स्वास्थ्य लाभ भएको चाहिँ फिलिङ्स चाहिँ हुन्छ कतिपय को अवस्थामा कोठामै धुम्रपानका सम्पूर्ण साधनहरू राखेको हुनुहुन्छ भने पनि आफ्नो कोठाबाट सम्पूर्ण धुम्रपानका सम्पूर्ण साधनहरू जस्तै तमाखु खैने सुरु भिडी लाइट र सलाइ उखका स्प्रेहरू आदिलाई फ्याँकिदिनु पर्छ कि जस्तो लाग्छ त्यही भए पनि एउटा जिउ छ आफूलाई एउटा सुरु सुरुमा भर्सक व्यस्त राख्नुहोस् सधैँ एउटा सक्रिय रहनुहोस् र दौडुप गर्नुहोस् यसले तपाईँलाई धुम्रपान छाड्नु पनि मद्दत गर्छ मान्छे फुर्सदिलो भयो भने पनि बढी धुम्रा पानी सेवन गर्छु कि जस्तो आफूलाई पनि व्यस्त राख्न सकियो भने चाहिँ त्यो ध्यान चाहिँ त्यतातिर जाँदैन होला त्यही भएर पनि आफूलाई चाहिँ अलिकति सक्रिय राख्नुहोस् दौड धुप गर्नुहोस् व्यस्त रहने प्रयासमा गर्नुहोस् त्यसै गरी पानी तपाईँले एकदम धेरै पिउनु होला त्यसको लागि चाहिँ तपाईँले पानीको भाडा आफ्नो नजिकै राख्नुहोस् किनभने तपाईँले आफ्नोसँग पानीको भाडा नजिकै छ भने त्यो चुरोट खान मन लागेको बेला अथवा कुनै समय हुन्छ त्यति बेला तपाईँ पानी पिहाल्नुहोस् त्यसले तपाईँलाई फाइदा पनि गर्छ जो छ कुनै दुःख वा धेरै खुसी मनाउन आज चाहिँ एउटा खान्छु भनेर सल्काइ त्यो छुरोटलाई चाहिँ फायर चाहिँ नगरिहाल्नुहोस् होइन किनभने एउटाले अर्को र अर्कोले झन् अर्कोलाई बढाउने काम सुरु गर्छ क्या त्यसैले पनि अलिकता टाढा रहने प्रयास गर्नुहोस् दैनिकी आफ्नो कार्यक्रममा परिवर्तन ल्याउनुहोस् सधैँ छुरोट गिन्ने गरेको त्यो पसलतिर तपाईँ जाँदै नजानुहोस् होइन आँखा लाउँदै नलाउनुहोस् बरु अन्य काममा व्यस्त रहनुहोस् होइन केही गर्छु भनेर केही नयाँ कार्यतिर तपाईँ लाग्नुहोस् यसो गरेमा पनि अलिकति व्यस्त रहन्छ र त्यो ध्यान चाहिँ त्यतातिर सकेसम्म ध्यानलाई आ, यो जे जति पनि नसालु पदार्थ हुन्छन् त्यतातिर चाहिँ लानु भएन त्योबाट चाहिँ टाढा रहने प्रयास गर्नुभयो भने यसबाट टाढा रहन सकिन्छ होइन त्यस्तो गर्नुभयो भने चाहिँ धुम्रपान बिनाको तपाईँको प्रत्येक दिन तपाईँको परिवार तपाईँको खल्ती तपाईँको सबै साथीहरूलाई एकदम खुसीको दिन हुन्छ एकदमै एकदमै हो र एउटा फ्यामिलीमा पनि होइन तपाईँले खुसी ल्याउनुको लागि होइन एउटा छोरोटदेखि लिएर तपाईँले ड्रिङ्क गर्नुहुन्छ त्यो सबै के होइन नकिनेर बचाएको पैसाले आफ्नो घर व्यवहारको कुनै एउटा विशेष सामान किनेर तपाईँले घरमा लग्नुहोस् अथवा आफ्नो बोय फ्रेन्ड गर्लफ्रेन्ड श्रीमान श्रीमती वा छोराछोरीलाई एउटा केही उपहार दिनुभएको त्यहाँनिर चाहिँ फ्यामिली अनि तपाईँ चाहिँ लाइफ फुल्ली हेप्पिनेस चाहिँ हुन्छ क्या त्यसैले यो खालको सबै क्रियाहरू र यो खालको कार्य तपाईँ गर्नुभयो भने यसबाट जिउ टाढा रहनुहुन्छ कि जस्तो पनि लाग्छ मैले यो टिप्स दिइसकेका छौँ र अब पनि प्रतीक्षा टाइम आउट गर्ने क्रममा छै राख्नु कार्यक्रम सुन्नु हुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद चाहिँ भन्नै पर्ने हुन्छ चाहे जसरी सुन्नुभयो लाइट चुन गरेर होस् अथवा लाइनमा होस् र कोही कतिपय साथीहरू चुरोट खानु हुँदैन यताउता भनेर युज गर्ने साथीहरू चाहिँ नरिस्याउनु होला पनि भन्न चाहन्छौँ होइन किनभने बानी सुन्नुको जस हामी तपाईँको फाइदाको लागि चाहिँ जस तपाईँको फाइदाको लागि चाहिँ हामी केही टिप्सहरू चाहिँ बनेको हो होइन ताकि एउटा फ्यामिलीमा पनि खुसी छाओस् क्या त्यो खालको हाम्रो एउटा एउटा प्रयत्न र एउटा जनचेतना जोगाउने खालको दिनमा टपिक्समा रहेर आज कुराकानी गरौँ यस्तै आउँछौँ एउटा थ्याङ्क्स हुन चाहन्छौँ हामीलाई आउट अफ कन्ट्रीमा पनि सुन्नुभयो होइन इन्टरनेट अनलाइनमा आउँदै सम्पूर्णलाई हर्टली टु थ्याङ्क्स अनि टेलिफोन सम्पर्कमा जुट्नुभयो एकजना साथीसँग मात्रै कुराकानी गरौँ होइन अन्य साथीहरूसँग टेलिफोन चाहिँ आउने तर डिस्कनेक्ट हुने चाहिँ भइदियो केही समस्या चाहिँ उत्पन्न रहेको छ अनु खड्काको सहभागीता मिलेको थिएँ वर्षाबाट अनुलाई पनि थ्याङ्क्स सो मच अनि टेलिफोन लाइन ट्राई गरेर भने उहाँले सम्पूर्ण साथीहरूलाई थ्याङ्क यू सो मच एन्ड अल्सो थ्याङ्क सेटिका जेलसम्म हामीलाई टेक्निकल पार्टबाट सपोर्ट गर्ने टेक्निकल आसिस्टेन्ट मिस्टर राजा पनि थ्याङ्क्स राज भन्न चाहन्छौँ र अनिहरूबाट आजको प्रोग्राम जस्ट एनजिओबाट मिदा माथि, समेत राखी अनि गर्द लडेर अपने साथी भाई, भाइ अघि हट्टी खाई